नमस्कार तथा शुभ प्रभात बिहानी साथसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाई सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मेत्रो रेजन अनि आवाजबाट कार्यक्रम प्रस्तुता मसुर्या ढकाल कार्यक्रम शुभ बिहानीमा हामी चारवटा चरणहरू लिएर आउने गर्दछौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत हुनेछ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छन् त सबको जानकारी कार्यक्रमको रूपरेखा का प्रस्तुत गर्नेछौ भने कार्यक्रमको चौथो यानि कि अन्तिम चरणमा रहेर हामी जन्मदिनका शुभकामना रब्दहरू प्रस्तुत गर्नेछौ कार्य हजरमिथी विक्रमसम्म दुई सत्तरी साल वैशाख महिना पन्ध्र गते आइतबार तदनुसार दुई हजार तेह्र अप्रेल अठाइस तारिक वैशाख कृष्ण पक्ष तृतीयतिथि साँझ सात एकचालिस बजे उपन्त चौथी तिथि अनुराधा नक्षत्र दिउँसो एक चौतिस बजे उपन्त जेष्ठा नक्षत्र वरियोग योग देवसो बाह्र उन्तिस बजे उपन्त परिग योग वणिजकरण आनन्दादि योगमा मृत्युयोग चन्द्रमा वृश्चिक राशिमा उद्योग बेला बिहान छ उन्साठी बजेसम्म कार्यक्रमको पहिलो चरण राजनसँग प्रस्तुत गरिसकेका छौ रेष राशि हुनेहरूका लागि समय राम्रो छ यात्रामा स्वयं मनोरञ्जन मिल्ने देखिएको छ स्वास्थ्यमा केही सुधार आउला मेवा भोजन मिल्ने देखिएको छ व्यावसायिक शिक्षातर्फ लागि छ विदेश यात्राको योग रहेको छ देखिन्छ यात्राको लागि उपयुक्त समय रहेको छ भने भोज भतेरमा समावेश हुने सामाजिक कामको दायित्व थपिने देखिएको छ समय राम्रो रहेको छ कर्कट राशिको लागि भने विदेश यात्राको लागि पनि उपयुक्त समय रहेको छ योग रहेको छ सिंह राशिको लागि भने समय फलदायी रहेको देखिन्छ भ्रमण भने देखिएको छ परिश्रममा मन सानेछ स्वास्थ्यमा केही गडबडी देखिने सम्भावना बढी छ निर्वाह गर्नुपर्ला उचित कार्यमा मनचाने देखिएको छ आर्थिक कारोबारमा नेतृत्व गर्नुपर्ने देखिएको छ थोरै परिश्रमबाट पनि ठुलो फल प्राप्त हुने देखिएको छ भने अध्ययनमा रुचि बढ्ने छ केही बाधा देखिएको छ नयाँ कामको अवसर नआउला भन्न सकिन्न तपाईँको विदेश यात्राको लागि उपयुक्त समय रहेको छ मिष्टान्न भोजन मिल्ने देखिएको छ समय राम्रो छ व्यापार व्यवसायमा वृद्धि होला विदेश यात्राको लागि उपयुक्त समय रहेको छ यात्रा एवं अर्थलाभको समय छ उपचार सेवामा सहभागी भइने देखिएको छ भने कतै मनोरञ्जनमा समय बित्ने देखिन्छ घटेर जाने उचित मन जाने उचित मन बोलेका यत्र यो कार्यक्र दोस्रो चा राशिफल दोस्रो चरणमा प्रस्तुत गरिसकेका छौँ र अब प्रवेश गर्न चाहन्छु कार्यक्रमको तेस्रो चरण आज रेडियो अर्पण एक सय चार थुब्लो पाँच मेगा हर्जबाट के कस्ता कार्यक्रम प्रसारण हुन्छ अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौ यस पछाडि तपाईँ ठिक आठ बजीसम्म राष्ट्रिय गीतहरू सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजीसम्म नेपाली पुराना फिल्मी गीतहरू सुन्न सक्नुहुनेछ पाली समाचार नौ पन्ध्रदेखि दस 10 दस बजेसम्म कार्यक्रम लोकझकार सुन्न सक्नुहुनेछ दस बजेदेखि दश पन्ध्रसम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम मेरो रचना सुन्न सक्नुहुनेछ बजे बजेदेखि एघार दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एघार दसदेखि मध्याह बाह्र बजेसम्म प्रोग्राम जस्ट फर इन्जोय सुन्न सक्नुहुनेछ बाह्र बजेदेखि बाह्र पन्ध्रसम्म नेपालवाणी समाचार बाह्र पन्ध्रदेखि दिउँसो एक बजेसम्म नन स्टप बलिउड सुन्न सक्नुहुनेछ एक बजेदेखि एक दससम्म तपाईँ अर्पण खबर सुन्न सक्नुहुनेछ भने एक दसदेखि दुई बजेसम्म अफलाइन चाइस सुन्न सक्नुहुनेछ दुई बजेदेखि दुई दससम्म तपाईँ अर्पण समाचार सुन्न सक्नुहुनेछ भने दुई दसदेखि तिन बजेसम्म कार्यक्रम अर्पण समर्पण सुनेछ तीन बजेदेखि तीन पन्द नेपाली समाचार तीन पन्ध्रदेखि चार बजीसम्म बलिवुड काउन्टाउन सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजीसम्म टप अफ द सक्नुहुनेछ पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन पाँच तीसदेखि साँझ छ शा बजेसम्म सारङ्गीको भला खुसारी छ बजेदेखि छत्तीसम्म नेपाली समाचार सुन्न सक्नुहुनेछ भने छत्तिसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात देखि सात तिससम्म कार्यक्रम अर्पण शुभसा सक्नुहुनेछ भने सात सा तिसदेखि राति आठ बजेसम्म तपाईँ साझा खबर सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ तिससम्म नेपालवाणी समाचार आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म बीबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म साझा सवाल सुन्न सक्नुहुनेछ भने दस बजेदेखि दश पन्ध्रसम्म नेपाल एफएम समाचार दस पन्ध्रदेखि राति एघार बजेसम्म खोलदोली डट सुन्न सक्नुहुनेछ त्यस हाम्रो प्रसारण सेवा बन्द रहनेछ र पुनः भोलि बिहान चार बजेदेखि पाँच बजेसम्मको बीचमा भागवत र प्रवसन माला लिएर उपस्थित हुनेछौ भनी पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाढी सुन्न सक्नुहुनेछ छ बजेदेखि छत्तिससम्म साझा खबर छ तिसदेखि सात बजीसम्म बाढी बहस सात बजीदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ र पुनः त हाम्रो भेट सात पन्ध्रदेखि सात तिससम्म कार्यक्रम शुभ बिहानीमा प्रसारण हुँदै आइरहेका छन् सबैको प्रयोजन होटल स्टार ब्याङ्कवेटले गरिरहेका छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब पनि प्रवेश गर्न चाहन्छौ कार्यक्रमको चौथो यानि कि अन्तिम चरण तपाईँका जन्मदिनका शुभकामना ह्याप्पी बर्थडे थियो आज जन्मदिन पर्नुहुने र बाहे सम्पूर्णलाई जन्मदिनको लाखौं लाख शुभकामना र आजकै श्रृङ्खलामा पनि हामीलाई कुनै पनि जन्मदिनका शुभकामना शब्दहरू प्राप्त भइरहेका छैनन् त्यसर्थ आज जन्मदिन पर्नुहुने तपाईँ सम्पूर्णलाई तपाईँका प्रत्येक फाइदा फाइलामा सफलता मिल्दै जाओस् तपाईँको प्रत्येक चाहना इच्छाहरू पूरा हुन् हाम्रो कार्यक्रम शुभ बिहानीको व्यवसायबाट कामना धेरै धेरै शुभकामना पनि रहस् जन्मदिनको र यही शुभकामना सँगसँगै हामी कार्यक्रमबाट छुटिनु बेला भइसकेको छ सु। कार्यक्रम सुन्नुभयो प्रत्यक्ष रूपमा होस् या इन्टरनेट अनलाइनमा सबैलाई धन्यवाद अनि धन्यवाद यदिका जलसम्म प्रविधि कक्षबाट सघाउने मित्र रोजनलाई पनि कार्यक्रम शुभ अभियानीको व्यवसायबाट कार्यक्रम प्रस्तुत म सूर्य ढकाल चाहन्छु देखो, एक वर्ष भएको पानी पानी चुहिएर म त